तेस्रो अध्याय निरङ्कुस्ता विरुद्ध 2017 साल पुष एक गते म विराटनगरबाट काठमाडौँ आउँदै थिएँ मङ्सिरमा दाजु जगतमोहन अधिकारीको विवाह भयो उहाँको विवाह विराटनगर निवासी सङ्कटा खनालकी छोरी गीता खनालसँग भएको थियो त्यही विवाहका लागि विराटनगर म गएको थिएँ काठमाडौँ विमानस्थलमा झरेपछि सेनाको चहल देखियो भरतबाबु आज गडबड छ मसँग यात्रा गरिरहेका प्रसिद्ध उद्योगपति तुलाराम दुगडले भने हामी अघि बढ्यौँ वातावरण तनावपूर्ण जस्तो देखिन्थ्यो ठाउँ ठाउँमा सैनिक जवानहरू हतियार लिएर बसेका थिए म ट्याक्सी लिएर मेरो डेरा पिउखा पुगेँ कोठामा आइपुगेपछि कुरा थाहा पाइयो नेपाली कांग्रेसको भातृ संगठन तरूण दलको सम्मेलनबाट प्रधानमन्त्री बिपी कोइराला र उहाँका मन्त्रीहरूलाई राजाले भेट्न खोजेको भन्दै सेनाले दिउँसो साढे बजे लगेको रहेछ तर कहाँ कसैले थाहा रहेनछ नेताहरूलाई धमाधम पक्राउ गरिँदैछ भन्ने पनि सुने साढे बजे रेडियोबाट साई घोषणा भयो सरकार विघटन गरी राजा महेन्द्रले सत्ता लिएको घोषणा राजा महेन्द्रले पुस एक गते प्रजातन्त्रमाथि जगन्य अपराध गरेको घोषणा रेडियोबाट मैले पनि सुने साँझ भिपी कोइरालाले कहाँ लगेछन् भने बुझ्नु म नेपाली काङ्ग्रेसको कार्यालयमा गएँ त्यहाँ कोइराला परिवारका केही सदस्यहरू थिए बिपी कोइरालालाई सिंहदरबारको बरफ बागमा सेनाको नियन्त्रणमा राखिएको कुरा थाहा पाएँ चिनबाट फर्कनुभएका मनमोहन दाजु स्वास्थ्य लाभका लागि विराटनगरको घरमा बस्नुभएको थियो विराटनगरमा बडा हाकिम हीराप्रसाद गिरीले मात्रिका प्रसाद कोइराला मनमोहन दाजु लगायत अन्य नेता र प्रमुख कार्यकर्ताहरूलाई एउटा महत्त्वपूर्ण विकास कार्यक्रममा छलफल गर्नु परेको छ भने बोलाएछन् मनमोहन दाजु बडा हाकिम कहाँ जानुभयो उनले एकछिन बसौँ भने सामान्य कुराकानी सुरु गरेछन् त्यतिकैमा साई घोषणा भयो त्यसपछि तपाईँहरूलाई सुरक्षामा लिने आदेश छ भने थुनामा राखेछन् संविधानसभाको निर्वाचन गरे सम्पूर्ण शक्ति जुनको हातमा हस्ताक्षर गर्नु दुई सालको क्रान्तिको भावना थियो तर राजालाई बेमानी गरे उनले राणासाबबाट खोसिएको शक्ति दरबारमा ल्याउन लागे संविधानसभाका लागि चुनाव गर्दै गरिएन चुनाव संसदका लागि गरियो त्यो पनि कुनै पार्टीको बहुमत आउँदैन भने आफू निश्चित भएपछि निर्वाचनको मिति तोकिएको थियो निर्वाचन परिणाम घोषणा भएपछि बिपी कोइरालाले पटक पटक राजालाई भेट्दा पनि राजालाई नयाँ सरकार गठन गर्न आलटाल गरिरहेका थिए निर्वाचित सरकार गठन र प्रतिनिधिसभाको बैठक आह्वान गर्नुको साटो राजा महेन्द्र सेनालाई पूर्णरूपले आफूप्रति बबादार बनाई शाही सेना ऐन बनाई लागू गर्नतिर लागेका थिए नेपाल अधिराज्यको संविधान दुई फागुन एक गते घोषणा गरे पनि राजाले लागू गरेका थिएनन् संविधान आइसकेको छ निर्वाचनबाट ताजा जनादेश पाएको अवस्थामा पनि राजा महेन्द्रले अन्तरिम शासनविधान विधान 2007 सात बमोजी भन्दै दुई हजार सोह्र जेठ तेह्र गते बिपी कोइरालाको प्रधानमन्त्रीत्वमा अन्तरिम मन्त्रीमण्डल घोषणा गरेका थिए दुई हजार सोह्र असार सोह्र गतिदेखि नेपाल अधिराज्यको संविधान 2015 हजार लागू गरी सोही रातको एघार बजे जेठ तेह्र गति गठन भएको मन्त्रीमण्डल विघटन गरी। आम निर्वाचनमा बहुमत प्राप्त राजनैतिक दल नेपाली काङ्ग्रेसका बिपी कोइरालालाई नेपाल अधिराज्यको संविधान दुई हजार प्रधानमन्त्री पदमा नियुक्त गरे राजा यस्तो षड्यन्त्रको खेलमा लागेका छन् निर्वाचनबाट प्राप्त जनादेश मानिरहेका छैनन् भन्ने तथ्य घामजस्ती सर्लङ्ग हुँदाहुँदै दुई त्याही बहुमतको सरकार हातमा हुँदा पनि संसदीय व्यवस्था र लोकतन्त्र सुदृढ गर्नेतर्फ बिपी कोइरालाले महत्त्वपूर्ण कार्य गर्न सक्नु प्रजातन्त्रलाई बलियो बनाउन र दरबारमा केन्द्रीकृत शक्ति जनतामा ल्याउन सहयोग गर्ने कम्युनिस्ट वाम र प्रगतिशील शक्तिसँग सहकार्य गर्नुको सट्टा नेपाली काङ्ग्रेसले सामन्ती प्रतिगामी दक्षिणपन्थी दरबारीया तत्त्वसँग घाँटी जोड्न पुग्यो क्रान्तिकारी भूमि सुधारको कुरा गर्ने काङ्ग्रेसले सत्ता पाएपछि चुप बस्यो नेपाली काङ्ग्रेस कम्युनिष्टप्रति शत्रुतापूर्ण व्यवहार र दक्षिण पन्थसँग मेलमिलापमा लाग्यो अर्कोतिर कम्युनिष्ट पार्टीको नेतृत्व रायमाझीको हातमा थियो रायमाझीसँग राजाको भित्री मिल्ती नै थियो रायमाझीको नेतृत्व रोहिन्जेल राजा, राजा महेन्द्रले आफ्नो दुष्प्रयासमा कम्युनिष्टबाट पनि कुनै खतरा देखेनन् यसरी पुस एक गतेबाट निर्दलीयताको सुरुवात राजा महेन्द्रले गरे जनता विरूद्धको निरन्तकुस्ताको अपराध गर्न राजालाई उक्साउने नेपाली काङ्ग्रेस र कम्युनिष्ट पार्टीका त्यस क्रियाकलाप पनि जिम्मेवार छन् नेपालका प्रजातान्त्रिक एवं वाम दलहरूको अदूरदर्शी भूमिकाले गर्दा नेपालमा कालो युगको सुरुवात भयो यो कालो युगले झन्डै तीन दशक शासन गर्यो दुई हजार सत्र पुष एक गतिको काण्ड हुँदा रायमाझी रुसमा थिए मस्कोबाटै संसद विघटनको स्वागत गर्दै उनले राजाको प्रगतिशील कदम मनी स्वागत गरे कार्तिकमा मस्कोमा आयोजित विश्व कम्युनिस्ट सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट केशरजङ रायमाझी शम्भुराम श्रेष्ठ हेकमत सिंह भण्डारी कृष्ण राज र कमर शाह रहेको प्रतिनिधिमण्डल भाग लिन गएको थियो दुई हजार सत्र साल माघमा रायमाझी नेपाल फर्केपछि पार्टीमाथिको प्रतिबन्ध हटाउने राजाबन्दी रिहा गर्ने र मौलिक अधिकारको माग राखी एक वक्तव्य जारी गरे उनले संसदबारे केही बोल्दै बोलेनन् राजा महेन्द्रको पुष एक गतिको राष्ट्रघाती कदमको विषयमा छलफल गर्न र फौजी तानासाका विरुद्ध सङ्घर्षको तयारी गर्न पार्टीले दुई हजार सत्र सालको फागुनमा केन्द्रीय कमिटिको विस्तारित बैठक भारतको दरभङ्गामा बोलाए त्यो विस्तारित बैठकले राजाको निरङ्कुश कदमका विरूद्धमा पार्टीलाई पूर्ण रूपमा होम्ने निर्णय गर्यो यो बैठक नेपाल कम्युनिस्ट पार्टीको दरभङ्गा विस्तारित बैठकका नामले प्रसिद्ध छ खुट्टा भाँचिएर ओछ्यानमा थला परेकाले त्यो बैठकमा मैले भाग लिन सकिनँ यस बैठकमा जिल्ला जिल्लाबाट आएका कमरेडहरूबाट पार्टीलाई यस्तो सङ्कटकालका बेला पनि निष्क्रिय बनाइराख्ने नेतृत्वको कडा आलोचना भयो महामन्त्री डाक्टर केसरजङ रायमाझीको अविश्वास खुल्ला रूपमा प्रकट भयो र केन्द्रीय कमिटीले महामन्त्रीको पद नै खारेज गरी तीनजनाको सचिवालय गठन गर्यो त्यो सचिवालयमा डिपी अधिकारी शम्भुराम श्रेष्ठ र डाक्टर रायमाजी थिए दरभङ्गा बैठकमा राजनैतिक नाराका सवालमा तीनवटा विचार आए पार्टीको केन्द्रीय कमिटीको सदस्यमा नरहेका अधिकांश प्रतिनिधिले संविधान सभाको पक्षमा आफ्नो अभिमत प्रकट गरे यस विचारलाई अघि सार्ने मोहन विक्रम सिंह प्रमुख हुनुहुन्थ्यो पुष्पलालले विगटित प्रतिनिधि सभाको पुनस्थापनाको माग गर्नुभएको थियो केन्द्रीय कमिटिका अधिकांश सदस्यहरूको माग केन्द्रीय कमिटिका अधिकांश सदस्यहरूको माग संसदीय व्यवस्थाको पुनस्थापना थियो पार्टीमा उठेका विषयहरूको समाधान गर्न र नयाँ विश्वासिलो नेतृत्वको निर्माण गर्न तेस्रो महाधिवेशन गर्ने निर्णय भयो राजाको निरङ्कुश शासनको विरोध मौलिक हकहरूको बहाली सम्पूर्ण राजाबन्दीहरूको रिहाई संसदीय व्यवस्थाको पुनस्थापना र राजनैतिक दलहरूमाथिको प्रतिबन्ध हटाउनुपर्ने माग अघि राजाको निरङ्कुश फौजी तानासाईको विरोधमा शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय भयो आन्दोलनलाई अघि बढाउन पाँच क्षेत्रमा पोलिट ब्युरो खटिए दरबङ्ग प्लेनमले पार्टीमा उठेका रणनीतिक सवालहरूबारे निर्णय निरङ्कुशता विरूद्ध भए पनि तत्काली राजाको फौजी तानासाको विरोध गर्न आन्दोलनका नारा नारासमेत तय गरी अघि बढ्ने अटोट गरे। यो दरबङ्गा विस्तारित बैठकको उपलब्धि हो दरबङ्गा प्लेनमको निर्णय यस्तो भए पनि रायमाझीहरूको नियत भने सफा थिएन राजाको हुकुमी शासनका विरूद्ध जनआन्दोलन उठाउनुको साथो उनीहरूले आन्दोलनलाई बराल्न थाले अब यह नेतृत्व परिवर्तन नगरी राजा को फौजी तानाशाही विरूद्ध आंदोलन अगे बढ़ न स निष्कर्ष में क्रांति पुगे मन ते मानसिकता में मा पुगे